नेपाली चलचित्रको अर्धशताब्दी र गायनको एक युग हिजोको एक सय बावन्नौ श्री आज हामी एक सय त्रिपन्नौ श्रलामा उपस्थित भएका छौं प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तुता प्रकाश साइमीको शालीन अभिवादन नेपाली चलचित्रको गीत रेकर्डिङको इतिहाससँगै शुरू भएको हिजोको हाम्रो चर्चामा हामीले अघिल्लो श्रलामा कुराकानी गर्यौं भारत निवासी संगीतकार वी बलसारा जयदेवदेखि लिएर नातिकाजी शिवशंकर अम्बर गुरूङ गोपाल योजन चन्द्र शर्माका सांगीतिक जीवनहरूको कुरा नेपाली चलचित्रको योगदानमा आजको श्रृंखलालाई हामी फेरि एकपटक हिजकै अतीत खण्डमा जोड्नेछौं शाही नेपाल चलचित्र द्वारा पहिलो पटक मनको बात चलचित्र श्यामश्वेत चलचित्र बनाएको केही समयपछि पहिलो रंगीन चलचित्र कुमारीको निर्माण भयो दुई हजार पैंतिस सालमा र दुई हजार सडतिस सालमा सिन्दूर चलचित्रको प्रदर्शनी भयो सिन्दुर बम्बईमा संघर्षरत अभिनेता था, प्रकाश थापाले निर्देशन गरेको दोस्रो चलचित्र थियो भने यसमा नायकका रूपमा विश्व बस्नेत र नायिका रूपमा मीनाक्षी आनन्दले अभिनय गरेका थिए र यसमा संगीतकारका रूपमा पहिलो पटक अग्रज पुस्ताका संगीतकार नातिकाजी र अनुज पुस्ताका संगीतकार गोपाल उन्जनले संयुक्त रूपमा संगीत गरेका थिए यसमा गीतकार किरण खरेल र लक्ष्मण लोनी आवधि थिए भने गायक उदित नारायण झाले यो पहिलो पटक नेपाली फिल्ममा गीत गाउने मौका पाएका थिए भने भारत में संघर्षरत गाई का पूर्णिमा अर्थ सुषमा श्रेष्ठ जो भारत का प्रसिद्ध भयलिन वादक बोला श्रेष्ठ की छोरी थीन सुषमा श्रेष्ठ ने इसमें पेलपट गीत गाने पाएकी थी गीत संग आज कार्यक्रम को अंक शुभारंभ कर हिन्दी फिल्म अंदाजमा ऐना बोलो बोलो मम्मी से डैडी को प्यार हे जस्ता गीत गाए भारतीय चलचित्र उद्योग में पार्श्व गायिका को रूप में प्रवेश करिएी सुस्मा श्रेष्ठ जो आज भारत में पूर्णिमा का, का नाम चर्चित छिन्ने भारत में एवं व्यावसायिक रेकर्डिंग स्टूडियो संचालन करते आएक छिन् सिन्दूर फिल्ममा उनको स्वर उदित नारायण झासँगको युगल गीत लक्ष्मण लोनीका शब्दका कारण पनि चलचित्रका गीतहरु किरण खरेल नातिगाजी शिव गोपालञ्जनको सम्मेलनले पनि चलचित्र लोकप्रिय बनायो यो चलचित्र नेपाली चलचित्रको इतिहासमा काठमाडौं उपत्यकामा मात्रै निरन्तर रूपमा बाहन्न हप्ता चलेको एउटा सिनेमा मानिन्छ र बाहन्न हप्ताको यसको रेकर्ड त्यसपछिका कुनै पनि चलचित्रले तोड़न सकेको इतिहास छैन सिन्दुरको सफल निर्माण प्रदन पश्चात नेपाली चलचित्र उद्योगमा निजी क्षेत्रका लगानीकर्ताहरू देखिए विशेष गरेर सुजाता फिल्मसका तर्फबाट मंजू राणा र हेम्स एक्सपेरिमेन्टल मुभीजका तर्फबाट हेम बहादुर लामा र ओम त्रिनेत्र प्रडक्सनका तर्फबाट भगवान दास श्रेष्ठ प्रसाद श्रेष्ठ र साथीहरू यसरी नेपाली चलचित्रको निजी क्षेत्रको लगानी दुई हजार उनाचालिस सालपछि मात्र देखा पर्यो आजको एक सय त्रिपन्नौ अंकलाई प्राध्यापक डाक्टर समत कुमार बस्तीले शुभकामनाकै शब्दहरू पठाउनु भएको छ अजर अमर गीत यात्राका समस्त सहयात्री भावकहरूमा सप्रेम अभिनन्दन नेपाली सुमधुर गीत संगीतका प्रकाशक श्री प्रकाशज्यूमा सप्रेम साधुवाद जिन्दगानी हेर्दा हेर्दै बगिजाने खोला अजर अमर संगीतलाई नबिर्सन्नुहोला वा हिजोको कार्यक्रममा बुझ्नै सकेनौ तिमीले आँखाको भाका मेरो राम्रो शुरूआत थियो महफिलका महामिम चेतन चाचाको कालोजयी गीतजन्नाबाट कार्यक्रम शुभारम्भ भएको थियो बधाई भनेर उहाँले लेख्नु भएको छ भने आजको यस कार्यक्रमलाई शुभकामना पठाउनु भएको छ सोनी कर्माचार्य बेद ढकाल अमरदेव श्रेष्ठ लेख्नुहुन्छ अब पाँच मिनट जति बाँकी छ दाजु कार्यक्रम सुन्न आतुर छु भनेर कुमारजङ कार्कीले पनि आफ्नो कार्यक्रमप्रतिको जिज्ञासा र उत्सुकता लेख्नु भएको छ अमेरिकाबाट त्यसै गरिकन दीपक पोखरेल टीका छेत्री बसन्त छेत्रीजले आफ्ना पंक्तिहरू सज्ज गर्नुभएको छ आजको हाम्रो फेसबुकको पानामा हाम्रो ट्वीटरमा हामीलाई मेन्सन गर्नुभएको छ अल्पविराम शर्माले चिन्तामणि खनालजी लेख्नुहुन्छ दाजु नमस्कार बुटवलमा सिमसिम पानी परिराखिया छ शीतल भएको छ शीतलमा खाँदै छदा जस्तै कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ त्यसै अल्पविराम शर्मा लेख्नुहुन्छ उहाँले कुनै मित्रलाई मेन्सन गर्नुभएको छ त्यताका कुनै स्टेशनहरूले प्रसारण गर्दैनन् ट्राई गर्नु न भनेर उहाँले जिलाई भन्नु प्रज्ञाजी भन्नभ यहां में हादिक आभार समझना सामू धली हार भो अली अली जीत जेहोस जीवन अन्मोल गीत लोडशेडिंग को अधारो हटाई दजर अमर का गीत धन्यवाद प्रकाश दाजू उन्हें ठंड ट्रैकलेस जोगी आज अमाउन् अजर अमर गीत अजर अमर गीतहरूको आजको यो श्रलामा नेपाली चलचित्रको अर्धशताब्दी र पार्श्वगीतको यो युगका बारेमा कुरा गर्ने बित्तिकै सर्वाधिक लोकप्रिय युगल गीत जयदेवले संगीत गरेका छन् चलचित्र माइती घरका निम्ति यसलाई गाएका छन् सदाबहार गायक प्रेमदोज प्रधान र भारतकी सर्वाधिक चर्चित गायिका लता मंगेशकरकी बहिनी उषा मंगेशकरले किरण खरेलको शब्दमा चलचित्र माइतीघरबाट मा जगी मेरो के जिन्द My life is yesterday लाज इसी हिजदेखी प्रतीक्षा में थे बुटवल रमेश पांडेय ट्विटर चलचित्र लोकप्रिय युगल गीत में बीएस ताप द्वारा निर्देशित माइती घर को यह गीत सदा सर्वोच्च स्थान में रहकर युगल गीत मान इस प्रेमदोज प्रधान र तारा देवीकै स्वरको जीवन रेखाको गीत पनि त्यतिकै लोकप्रिय रह्यो भने जीवन रेखा भन्दा पहिले बनेको सिन्दूरको चलचित्र सिन्दूर चलचित्रको नारायण गोपाल र तारा देवीको लुकु लुकु लाग्यो मलाई पनि त्यतिकै लोकप्रिय रहयो र उदित नारायण झा र दिपा गहतराजको सम्झना फिल्मको गहिरो गहिरो सागर जस्तै पनि लोकप्रिय रह्यो गहिरो गहिरो सागर जस्तै पहिलो गीत हो जसका कारण उदित नारायण र दिपाको प्रेम प्रकरण शुरू भएको थियो आज यो चलचित्रको अर्ध शताब्दीको क्राकानीका क्रममा नेपालमै गीत रेकर्डिङ र फिल्म प्रशोधनशाला प्रशोधन बालाजको नेपाल फिल्म कर्पोरेशनमा शुरू भएपछि त्यति बेलाका जीएम गन्धर्व शमशेर राणा हुँदा चलचित्र संस्थानको लागि ल्याब स्थापना गर्न इक्विपमेन्ट टेण्डरको लागि प्रक्युरमेण्ट एक्सपर्टको रूपमा काम गरेको अनुभव शेयर गर्नुभएको छ केशव बहादुर शाहले र त्यति बेला किरण खरेलसँग उहाँको सम्बन्ध त्यही बेला शुरू भएको उहाँले जानकारी गराउनु भएको छ किरण खरेल त्यति बेला नेपाल चलचित्र संस्थान पछि नेपाल चलचित्र संस्थान भयो त्यहाँका उप महाप्रबन्धक रहनुभएको थियो भने त्यति किरण खरेलले नेपाली चलचित्र छायांकन गर्नका निम्ति उपलब्ध गराउनुपर्ने रील सुविधाका निम्ति साठी क्यानसम्मको स्वीकृति दिने अधिकार उहाँलाई दिएको थियो र वहाँले त्यसरी नै नेपाली चलचित्र निर्माणका लागि रिल सुविधा दिने गर्नुहुन्थ्यो त्यति बेला चलचित्र आज जस्तो जुरुक्क क्यामरा उचालेर सुरुक्क खिच्न मिल्ने सजिलो वातावरण त्यति बेला थिएन थिएन बिल्कुलै थिएन किनकि त्यति बेला सम्पूर्ण पटकथा चलचित्र निर्माणका निम्ति संचार मन्त्रालयको श्रव्य दृश्य शाखा मार्फत सेन्सर गराएर पानाका पानामा रातो कलमले चिनो दाग लगाएर यति मात्र छायांकन गर्नु भनेर स्वीकृति गराएपछि मात्र सुटिङ गर्न पाइन्थ्यो त्यसकारण त्यति बेला यति धेरै निर्देशकहरू यति धेरै निर्माताहरू मैदानमा आउने हिम्मत गर्दैनथे एउटा इतिहासको अर्को पाना हो चिन्तामणि खनाल हाम्रो ट्वीटरमा मेन्सन गर्नुहुन्छ नमान लाज यसरी वर्षादी मौसम र अजर अमर गीतहरू एकदमै आनन्दित महसुस भइराखेका छ भनेर लेख्नुहुन्छ दिनेश नेयोपानीले पनि हराइरहेछु अतीतका यादहरूमा अजर अमर गीतहरू सुन्दै भनेर लेख्नुभएको छ हाईवे सञ्जीतले पनि कालजयी सविशेष गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरू उज्यालो नाइन्टी नेटवर्क एक भाग त्रिपन्नौ भाग शुभकामनासहित सुन्दैछु भनेर लेख्नु भएको छ यहाँहरू सबैमा हार्दिक आभार ढिले गरे पनि हाम्रा मित्र सांसारिक जोगी भर्खरै आइपुग्नु भएको छ यो नौ बजेर बत्तीस मिनटको घड़ीमा उहाँले लेख्नु भएको छ योग जति नै परिवर्तन भए पनि गीत अमर रहन्छ र गीतलाई अमर राख्नुको लागि धन्यवाद प्रकाश दाजु भनेर लेख्नुभएको छ सा। सांसारिक जोगी ओसो पुस्तक प्रेमी र ओसो ध्यानका अध्येता पनि हुनुहुन्छ नेपाली चलचित्रको निर्माणको क्रममा पहिला पहिला नेपाली चलचित्रको गीत रेकर्डिङ भारतको कोलकातामा हुने गर्थ्यो र विशेष गरेर कोलकातामा पनि भाइब्रेशन म्युजिसियन र चोर बजारका रेकर्डिङ स्टुडियोमा हुने गर्थे भारतको पहाड़ी प्रान्त दार्जीलिङबाट बनेको पहिलो श्यामश्वेत चलचित्र परालको आगो जुन लोकप्रिय कथाकार गुरूप्रसाद मैनालीको कथामा आधारित थियो त्यस चलचित्रको गीत पटक महिला संगीतकार शान्ति ठटालले संगीत, संगीत गरेकी थिइन् भने यसमा गीत नाटककार मनबहादुर मुखियाले लेखेका थिए यद्यपि गीतको मुखडा गुरूप्रसाद मैनालीको नासो किताब भित्रैबाट लिइएको थियो र यसका लागि गायिका अरूणा लामाले वसुन्धरा भूषालको निम्ति पार्श्व गीतमा साथ दिएकी थिइन् यो गीत कोलकातामा दुई हजार चौतीस सालमा रेकर्ड भएको थियो प्रताप सुब्बाको निर्देशनमा गायिका अरू लामाले चलचित्र माइतीघरदेखि पार्श्व गायनको यात्रा शुरू गरेकी थिइन् भने पछि परालको आगो जो भारतबाट बनेको थियो त्यसमा पार्श्वगायिकाको रूपमा साथ दिएकी थिइन् आजको कार्यक्रमका बारेमा कवि मुरारी लेख्नुहुन्छ नेपाली फिल्ममा प्रयोग गरिएका यी गीतहरू कालोजयी नै हुन् प्रस्तोता प्रकाश साइमी स्वयं एक चलचित्रकर्मी भएकोले पनि विशेष भएको छ धन्यवाद भनेर र बाँकी अंश उहाँले फेरि थप्नु भएको छ यस अवधिमा गोपाल योन्जनज्यू प्रकाश श्रेष्ठ अरूा लामा पूर्णिमा श्रेष्ठ जस्ता कर्ण मधुर गीत चलचित्रको मेरुदण्ड नै थिए आजका गीत चयन र रा, प्रस्तुति राम्रो छ गोपाल कुनै गीत सुन्न पाइन्छ कि भनेर उहाँले आशा पनि व्यक्त गर्नुभएको छ कथाकार अतिप्त पाण्डेज्यूले माइती घर त्यसै गरी मनको बाँध चलचित्रका गीतहरु चयन गर्नुभएको छ हामीलाई फेसबुकमा राजेश्वर उदय लेख्नुहुन्छ नेपाली संगीतको सुन्दर युगको सुन्दर दस्तावेजको दुर्लभ जानकारीहरू र गीत संगीतको अद्वितीय प्रस्तुति अजर अमर गीतहरुको एक सय त्रिपन्नौ श्रृंखलाको कर्णप्रिय गीत सुन्दैछु उडी जाउँ भने म पन्छी होइन अरूणा लामाको जस्तो पीड़ादायक स्वर धन्यवाद प्रकाश दाजु र सन्दीप जीलाई राजेश्वरजीलाई सन्दीपजीका तर्फबाट पनि धन्यवादको इसारा आइसकेको छ त्यसै गरी सुगम तमुजीले पनि एक सय त्रिपन्नौ कार्यक्रमलाई बधाईसहित आफ्ना गीतहरूप्रति सहमति जनाउनु भएको छ भने मनोज कुलुङले अजर अमर कार्यक्रमको पहिलो प्राथमिकताका साथ सुन्दैछु भनेर लेख्नु भएको छ नेपाली चलचित्रका निर्माण नियन्त्रक वा वितरक देवेन्द्र मानसिंह लेख्नुहुन्छ नेपाली चलचित्रको गीत संगीतको कुरा हुँदा मुरलेधर अनि बम्बईमा नेपाली गीत रेकर्डिङ हुँदा म्युजिक एरेन्जरहरूको विषयमा पनि जानकारी पाए अझै रोचक होला भनेर लेख्नुभएको छ सावलिन श्रेष्ठले हिजो पनि सुनिरहेथ थिए आज पनि सुन्दैछु नेपाली चलचित्रका स्वर्णिम गीतहरू लुकेका त्यसका कथा भनेर शमशेर राणा मगर्जीले पहिलो पटक हामीलाई ले लेख्नुभएको छ गीत अजर अमर र प्रकाशदाईको सुमधुर स्वरले जहिले दश बजेसम्म पढ्न करै लगाउँछ आज पनि त्यसैको निरन्तरता आनन्द आइरहेछ भनेर लेख्नुभएको छ दिनेश रावतजीले शारीरिक अस्थताको बावजुद पनि सुनिरहेको छु मेरो प्यारो कार्यक्रम अज़र अमर गीतहरू भनेर लेख्नु भएको छ दिनेश रावतजीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ राज रायमाझीजी र त्यसै सुगम तमुलाई पनि हार्दिक आभार व्यक्त गर्दै हामीलाई ट्विटरमा मेन्शन गर्नुभएको छ सन्तोष सापकोटाजीले शा� कतै कुन खण्ड कतै अखण्डले देश तताइरहेको समयमा पनि अहिले एकाग्रताका साथ देशलाई मुटुमा राखी राखी अझ राम्रो गीतहरू सुन्दैछु भनेर लेख्नु भएको छ धन्यवाद सन्तोषजी तपाईं जस्तो परमप्रिय मित्रको शुभेच्छाले नै यस्ता गीतहरूको संरक्षण हुनेछ भन्ने हामीलाई आशा छ आज एक सय यो चर्चा गर्ने अब एउटा यस्तो गीतको प्रसंग आउँछ जुन गीत नेपाली चलचित्रमा पहिलो पटक मनको बाँधमा क्याब्रेको रूपमा प्रयोग गरिएको भनेर चलचित्र समीक्षकहरू टिप्पणी गर्छन् तर यो गीतभन्दा पहिले नै परिवर्तनमा पनि क्याब्रेको प्रस्तुति भइसकेको थियो तर मीरा राणा स्वयंले गाएको मनको बाँधको नातिकाजी शिवशंकरको संगीत अनि किरण खरेलको शब्दको यो गीत क्याब्रेको एउटा अद्भूत नमूना हो श्वेत राम श्वेत चलचित्र मनको बाँधबाट नातिकाजी शिवशंकरको संगीतमा किरण खरेलको शब्दमा यो गीत मीराको स्वरमा यो गीतको छायांकन एउटा ऐतिहासिक परिवेशमा भएको छ नेपालका प्रसिद्ध वाद्यवादक मनश्याम दर्नाल त्यसै गरी रामचरण दर्नाल र नेपालका एकमात्र विशिष्ट श्रेणीका स्याक्सोफनिस श्याम नेपालीले पनि यो चलचित्रमा भूमिका अदा गर्नुभएको छ र यो चलचित्रमा नेपालका ऐतिहासिक बिम्ब बोकेका पहिचान बोकेका कलाकारहरू देखिनु र नेपालको नृत्य जगतको एक चर्चित नृत्याङ्गन विमला प्रधानको पर्फर्मेन्स पनि देख्न सकिन्छ यो मनको बात चलचित्रमा आदर्श लेख्नुहुन्छ हाम्रो सानो घर होला भन्ने गीत सुन्न पाए हुन्थ्यो भनेर सम्भवतः हामी त्यहाँसम्म आइपुग्न पनि सक्छौ तर हामीलाई समयले साथ दियो भने त्यसै सांसारिक जोगी लेख्नुहुन्छ म चाहिँ भैरवबाट हो हुन त यहाँ कुनै रेडियोले बजाउँदैन तर एप्सबाट सुन्दैछु सु भनेर उहाँले लेख्नु भएको छ हामीलाई यहाँको उहाँको स्नेह नै यति पर्याप्त छ जयसिंहमा रा लेख्नुहुन्छ उडी जाउँ भने म पञ्ची होइन अरुण लामाको सुमधुर कालजयी गीत दुई अर्थे गीत मात्र बजाउने एफएमका भीड़मा यति राम्रा गीत सुन सुन्न पाउनु भनेर उहाँले लेख्नुभएको छ भने दिनेश न्यौपानेको राम्रो टिप्पणी छ परालको आगो श्याम श्वेत नै किन नहोस् अहिलेका रंगीन फिल्म भन्दा उत्कृष्ट थियो पन्ध्र चोटी भन्दा बढी हेरे होला भनेर उहाँले आफ्नो संस्मरण शेयर गर्नुभएको छ भने हाम्रा प्रिय प्राविधिक मित्र दिनेश नेरोला ले लेख्नुहुन्छ चलचित्रको पार्श्वीत मध्ये मायाालुको भनीदेव आज केसा मनमा पनि मेरो उत्कृष्ट गीत हो भनेर उहाँले टिप्पणी गर्नुभएको छ भनीदेव आज केसा मनमा एक चर्चित गायक मिलन सिंह र त्यतिबेला भर्खर गायनमा आएकी मनिला लामा जोपछि मनिला सोताङ भइन यी दुईले रंजित गजमीरको संगीतमा गाएका हुन् अब चर्चा गरौं उदित नारायण झा र दिपा गहतराजको भेट भएको पहिलो गीतबाट बम्बईमा एयर इण्डियामा विमान परिचारिका का रूपमा कार्यरत दिपा गहतराज रंजित गजमेर कि रूपमा एक पारिवारिक सदस्यका रूपमा आबद्ध थिइन् भने रंजीत गजमेरकै कानबाट पहिलो पटक दीपा गहतराजले सुनिन्छन् कि एउटा काठमाडौँबाट तराईको एउटा केटो आएको छ राम्रो गाउँ छ लामो लामो कपाल छ दुब्ली दुब्ली छ भन्दै गर्दा पानीले सिमसिम भिजेर दुब्लो निन्यौरो केटो स्टुडियोको डोखामा अलिकति च्याउन पुगेछ हजुर म भित्र आउन सक्छु उसले विस्तारै भनेछ दिपा गतराज र रा रंजित गजमेरको आँखा पल्याक पुलुक गएछ ती दिन उदित नारायण झाले सम्पूर्ण कलाकार र वाध्य वाधकलाई लागि आफ्नो कम खर्चले चक्लेट बोकेर आएका रहेछन् र दिपाले उदित नारायण झाको त्यो दयनीय अवस्थाको चक्लेट कति दिनसम्म नखाइ खनाइतिकै राखेछन् र पछि भने तिमीले दिएको चक्लेट मैले आजसम्म खाएको छैन यसरी यो चक्लेटसँगै यी दुईको प्रेम शुरू भएको रहेछ यो पहिलो गीतको रेकर्डिङको बेला यो गीत हो सम्झना फिल्मको पहिलो नेपाली चलचित्र जो भारतमा फिल्म सम्पादन अध्ययन गरिरहेका शम्भू प्रधानले निर्देशन गरेको Just say what I have to do. कालिंपोंग कलकत्ता को धरमतला बसाई सर का दलसिंह की छोरी दीपा गहतराज जो संघर्षपूर्ण जीवन का निर्ती चौदह वर्ष को उमेरमय बंबई गएक थी सप्तरी को, को भारदाह उदित नारायण झा भारतीय राजस प्राप्त हो छात्रवृत्ति में संगीत अध्ययन कर भारत को विद्या मा अध्ययन गर्नका लागि गएका बेला यही गीत मार्फत दुईको भेट भयो र यसको केही समयपछि यी दुईको कानूनी रूपमा दर्ता विवाह सम्पन्न भयो र नेपाली चलचित्र जगतमा सर्वाधिक रूपमा धेरै पार्श्व गीत गाउने गायक गायिकाको का रूपमा चिनिन्छन् यी दुई रञ्जित गजमेर यति बेला भर्खरै चलचित्रमा संगीत गर्नका निम्ति बाँसुरी फिल्मबाट उनले एकल संगीत यात्रा शुरू गरेका थिए भने त्यसभन्दा अगाडि उनले डेनी डेन्जोङपाको स्वरमा चिसो चिसो हावामा मनको कुरालाई बाँधि नराखस्ता गीत गरेका थिए भने दिपा गदराजको भनाई अनुसार दिपा गदराजले आफूसँग भएका थुप्रै साड़ीहरू बेचेर रंजित गजमेरको गीत रेकर्डिङका निम्ति आर्थिक सहयोग गरेका थिए त्यही सम्झनामा यिनीहरूले भुलि गए सम्झनामा कुश्मिर माल भन्ने एउटा एल्बम गरेका थिए यो एल्बमपछि नै यिनीहरूले प्रतिमा व्यानर्जीद्वारा निर्मित बाँसुरीमा संगीत गर्न पाए त्यसपछि शम्भू प्रधानको सम्झना अनि कुशुरमाल त्यसपछि रंजित गजमेरको नेपाली संगीत आकाशमा पार्श संगीतकारका का, रूपमा व्यापक परिचय भयो कार्यक्रमका बारेमा धेरै टिप्पणीहरूमध्ये मोडन म्याथमेटिक्स गोर्खा चार नम्बर प्रदेश लक्ष्मी घिमिरे अर्साठी त्यसै गरिकन सन्तोष सिमियोटिक्स वहाँको नाम त्यस्तै लाग्छ मलाई वहाँले पनि गर्नु गर्नुभएको छ र कार्यक्रम सुनिरहेका साथीभाइ र प्रकाशजी सबैलाई डेनबरबाट नमस्कार भनेर धना पौडेलजीले आफ्नो नमन चढ़ाउनु भएको छ भने जौआ जोयसले दाजु म सुत्नै सकिरहेको छैन आज एउटा यस्तो मधुर गीत घुन्काइदिनुहोस् कि म लुपुक्क सुत्न सकू भनेर उहाँले प्रार्थना गर्नुभएको छ आज ट्वीटरमा एउटा व्यापक चर्चाको विषय पनि छ भारतीय चलचित्र उद्योगका पार्श्व गायक अरिजित सिंह जसले हासीकिटुबाट निकै लोकप्रियता पाएका थिए उनलाई भारतमा अण्डरवर्ल्डका एकजना डनले धम्की दिएर पाँच करोड़ मागेको एउटा व्यापक एउटा घोषणा पनि भइरहेको छ र उनले मसँग पाँच करोड़ छैन भन्ने बित्तिकै उनलाई त्यो अण्डरवर्ल्डका डनले हाम्रो लागि तिमीले दुईवटा कार्यक्रममा निशुल्क का गाउनुपर्छ भनेर दवाब दिइरहेको एउटा प्रसंग पनि समाचारको शीर्षक बनेको छ हामी पार्श्व गायकहरूको त्यस्तो डरलाग्दो अवस्था त छैन तर पनि नेपाली कलाकारहरूले आफ्नो दुःख गरेर गाइरहेको अवस्थामा यति धेरै माग्न सक्ने डनहरू त जन्मिएका छैनन् तर पनि नेपाली गीत संगीतमा सामान्य पैसाबाट गाउन शुरू गरेका कलाकारदेखि आज एउटा गीत गाउनलाई पच्चीस सा पचास साठी हजारसम्म माग्न सक्ने स्थिति भइसकेको छ भने कुनै समय हाम्रो चलचित्रमा सबभन्दा धेरै गीत गाउने बलिउडका कलाकारले पनि दस हजार आईसी भन्दा बढ़ी माग्न सक्ने हिम्मत कहिले गरेका थिएनन् अब यहाँ फेरि अर्को गीतको चर्चा गरौं शान्ति ठटालकै संगीतमा प्रताप सुब्बाको निर्देशनमा प्रवासबाटै निजी क्षेत्रबाट चलचित्र बन्नुभन्दा बन्नु अगाडिको समयदेखि पहल गरिरहेका एक निर्देशकको चलचित्र बाँच्न चाहनेहरूबाट नर्देन रूम्बाको शब्द साँधीटालको संगीत पेमा लामा दावा ग्याल्मो विमला सेन्चुरी र साथीहरूको स्वर अब पर्सा पुगे वसन्त छिदिजका शब्दमा एक किसिमको तरंग ल्याउँदैछ अझर अमर गीतहरूले त्यस्ताका साँच्चै स्तरीय र कालजयी गीत, का साथ साथ काल गीत गैरो गैरो सागर सागरदेखि नमान लाजसम्म अमरदेव श्रेष्ठ भेषु ईशान मगर धनप्रसाद घलेका भावपतिसँगै आजको यस कार्यक्रमबाट सन्दीप र यो प्रस्तुतता प्रकाश हामीलाई विदा दिनुहोस् बिहीबार पुन नौ पन्ध्रमा भेट्नेछौ